यम ब्रमा वरडेन्द्रुद्रमर्तस्वी दिव्यै स्तै वेदे साङ्गोक्रम पनिषद गायत ध्यानावस्थिततन्त्र मनस पश्योगि पश्यन्त नदुसुरसुण देवाय तस्मै नम श्रीमत्न चर्चिजु सुकम्बरा मल्लिका मालाकृतकुन्डला प्रवील सन्मुक्तालिशोर्वज्ञान निदान पुस्तक धरा रुद्रक्षमालाकरा वाग्देवी वदनाम्बुजे वस तैलोक्य माता चिरम्चा पङ्गु लभ्य गिरिम् वन्दे परमानन्द मानव नमो भगवत व्यासाय मित यस्म प्रसादा भक्ष्यामण कथाम नारायणम् नमस्कृत नरम्सै नरोतम देवी सरस्वती ी व्यासम् मुदि यान्देन तु सारहार धवला या सुब्रब्रस्तावृता या वीणावरण्ड मन्डित करा या पद्मास या ब्रह्म च्युत शङ्कर प्रवृत्ति देवै सदा वन्ता सामा सरस्वती भगवती निशेस जाड्यप कायन वाचा मनसेन्द्रियर्वा बुद्ध्यात्मना वा प्रकृति स्वभावा परस्मै नारायणा समर्पयाम अथवा अध्याय कुमारजी आज्ञा गर्नुहुन्छ यगस्तमुनि विष्णु भगवान् सङ्ग्रामबाट अन्तर्धान भएपछि बाँकी बचेका देवता यक्ष गन्धर्व किन्नर र दैत्य सबै हाहाकार गरेर दस्ति दिशातर्फ भागे ती परस्पर भन्दथे अब दक्ष प्रजापतिको प्राण रहन्न किनकि नारायण जस्ताको सुदर्शन चक्र मिथ्या भयो जुन चक्र विष्णु खडा हुँदा स्वयं शिव पनि टेक्न सक्दैन थिए त्यस्ता नारायण पनि भागे अब हाम्रो क्षुद्र पराक्रमले के होला तस्मात अब आफ्नो प्राण रक्षा गर्नु नै उचित हो भन्दै दस दिशातर्फ भागे नारायण सही देवता यक्ष गन्धर्व नाग आदि आफआफ्नो जीवन बचाइ भागेको देखि वीरभद्र नागले झै निश्वास फेरि वर्षाकालको मेघर्जी तत्काल दक्षको टुप्पी समाति भुइँमा ढलाइ बोध गराए पिष्ट दक्ष तैले महादेवको अनेक निन्दा गरी आफोरीको हत्या गरी त खोजे पनि पाइन त्यो बौलाह हो जसलाई नडाके मलाई के होला हो भनी त्रिलोक ईश्वरको निन्दा गरिस अब यस बखतमा तेरा रक्षक ज्वाइहरू कता गए तिनीहरूको सहायता मागी आफ्नो प्राण बचा तेरो यज्ञ बिना शङ्कर नै पूरा गराउन्ला यिनीहरूले अब तनै पनि यही यज्ञमा होम्न सके हामीलाई सन्तोष होला भनी अनेक तर बोध गराई दक्ष प्रजापतिको शिर काटेर अग्निकुण्डमा होमिदिए यस प्रकारले दुष्ट सम्हार गरेको महाकालीको नास गरी गरे त्यसपछि दक्ष प्रजापति स्त्री बिरणीले आफ्ना पतिको शिर यज्ञकुण्डमा होमी दिएको देखेर अत्यन्त अधैर्य भई ठुलो हावा चल्दा केराको थाम ढले झै पृथ्वीमा ढली मूर्छा परिन् केही बेरमा चेष्टा आयो र शोक गर्न लाग हे नाथ मलाई यस अवस्थामा अनाथ तुला कता गयो जगदीश्वर महादेवलाई यज्ञमा नडाकता यस्तो भयो हे मूड व्यर्थको अभिमान मनमा लिएर शिवको निन्दा गर्दा आफू मृत्युमा प्राप्त भयो मेरो यो गति भयो अनि अनेक प्रकारले शोक गरेर वीरभद्रसित प्रार्थना गरिन् हे ईश्वर मेरापति दक्ष प्रजापति अज्ञानी मुड र अभिमानी पनि हुन् तिनलाई कुनै पनि चेष्टा पनि थिएन त्यस्ता मुढको नाश गरी हजुरको के कीर्ति होला मलाई विधवा न तुलाई स्वामी वरदान दिनुहोस् हे वीर आफ्नो सृष्टि आफैले सम्हार गर्नु अनुचित हो सृष्टिस्थिति संहार गर्ने महारुद्र पनि तिमी महादेव पनि तिमी आदि मध्य अन्त्य नभएका ब्रह्म विष्णु शिव सबै तिमी नै तिमी चल, मेरा मुख हे भक्तवत् सबै अपराध क्षमा गरेर जीवन दान दिगी गरेको इन्द्रेवता सुनि आकाशबाट पुष्प वृष्टि गरी हे वीरभद्र दक्ष प्रजापतिलाई जीवन दान दि वीरणीलाई सन्तोष दिनुहोस् भनी आकाशवाणी गरे देवताहरूले त्यस्तो आग्रह गरेको र वीरणीको चिन्तित अनुहार देखेर मनमा करुणा उत्पन्न भयो र वीरिणी तर्फ हेरि वीरभद्रले भने हे वीरणी तिम्रो स्तुतिले म प्रसन्न भए र तिमीलाई स्वामी बर दिन्छु र तिम्रो स्वामीको शिर मैले अघि न अग्निकुण्डमा होमिसके यस यज्ञमा बलिदिएको बोकाको शिर जोडेर जीवित पारिदिन्छु किनकि दक्षले दगेश्वरको निन्दा गरो अ यो पशु हो यसले पशुकै शिर जोडिदिन्छु यस्तो वीरभद्रको वचन सुनेर वीरिणीले हुन्छ भने अञ्जली जोरी उभि अनि वीरभद्रले यज्ञशालाबाट बोकाको शिर मगाए पछितिर मुख फर्काई जोरी दक्ष प्रजापतिलाई बिउजाइदिए दक्ष प्रजापति जीवित भएपछि बिरिणीले मनमा सन्तोष मानि छाग मुख बोकाको टाउको भएका स्वामी सहित वीरभद्र र महाकालीलाई दण्डवत प्रणाम गरी आफ्नो घर तर्फ लागि यता वीरभद्र र महाकाली पनि देवता यक्ष गन्धर्व किन्नर आदिको संहार गरी दक्षको यज्ञ विध्वंस पारी नन्दी भृगी चतुषष्ठी योगिनी भूत प्रेत प्रमथण समेत त्यहाँबाट अन्तर्धान भई कैलाशमा पुगी शिवजीलाई दण्डपट प्रणाम गरेर हे श्वर हजुरको आज अनुसार पारी देवताुटाए अग्निकुण्डमा होमिसकेपछि उसकि स्त्री बिरिणीले आफ्ना स्वामी मरेको देखि साह्रै दिनभावले विलाप गर्न लागिन् त्यो देखेर मैले अग्निकुण्डमा बलिदिएको बोकाको शिर ल्याएर पछाडि मुख फर्काई जोडेर दक्ष प्रजाप्तिलाई बिउजाइ आएँ भनी बिन्ती गरे र महादेव प्रसन्न भई हे वीरभद्र महाकाली तिमी धन्य रहेछौ म प्रसन्न भए यति भनी ती दुवैलाई आफ्नो शरीरमा लीन गराए त्यसपछि महादेवले प्राणप्रिय सतीलाई सम्झि दक्ष प्रजापतिको यज्ञ गरेको स्थानमा पुगी हेर्दा अग्निकुण्डमा सुतिरहेकी सतीदेवीलाई देखी हा सती कैला शून्य तोलाई मलाई एक्लै छोडेर कहाँ गयो भन्दै सारा नै अधर्या भई वृक्ष ठले झै भूमिमा लडी मुर्छा परे केही बेरमा चेत आयो रहे प्यारी अब मैले यस संसारमा बाँच्नु नै व्यर्थ भयो मलाई एक क्षण पनि एक्लै नछाडी मेरै मुख्याजी बसेर मैले भनेका कथा पुराणहरू सुनिरहन्थ्यो मेरो वचन नमान्दा तिम्रो यो गति भयो यस स्थितिमा पुगे भन्दै मुर्कीले छातीमा ठोकी वर्षा आकाशबाट पानी परे झै मोतीका दाना जस्ता आँसुका ढिक्का खसाली फेरि विलाप गर्न लाग्नुभयो हे प्रिय म कतै गएर आउँदा सुनको कमण्ड लुली घोडा आउँथ्यो हे प्यारी मेरो खाने वस्तु भनेर बिस फाङ धत्रो जतन गरेर राख्थ्यो अब को रा देला तिमी बिना यो चित्त कसरी स्थिर रहला यसरी भन्दै कहिले काखमा लिने कहिले अङ्कमाल गर्ने कहिले मही खाने कहिले छातीमा हात राख्ने कहिले सतीदेवीको हात समाति आफ्नो छातीमा राख्ने यसरी अनेक प्रकारले शोक सती गरी सतीदेवीको मृत शरीर आफ्नो पिठ्युङमा बोकी बौलाहा जस्तै भएर पृथ्वी भ्रमण गरी हिँडे महादेवले पीठमा बोकेकी हुनाले गलित वा दुर्गन्ध केही भइनन् केवल निदाय जस्तै भएर पिठ्युङमा रहिरहहीन् इस श्री स्कंद पुराणे केदार खंडे मघ महात्म कुमारगस् संवाद श्री स्वस्ता पृतकथायां महादेव पृथिवी भ्रमण वर्णनाष्टध्याय